नमस्कार रेडियो नलप्रासीमा एकै परिवारका तीनजना बाल बालिकाको ज्यान गएको छ त आठका बाह्र वर्षीय मेलिना कुमाल चौध वर्ष एलिना कुमार र पन्ध्र वर्षका शोषण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 सरकारले हेटुडामा रहेको पशुआहार उत्पादन विकास समिति विघटन गरेको छ मन्त्री परिषदको आज बसेको बैठकले समिति विघटन गरेर सबै कर्मचारीलाई अवकाश दिने निर्णय गरेको हो समिति अन्तर्गत उन्नाइसजना स्थायी र सातजना ज्यालाधारीमा कार्यरत थिए दुई सालमा कारोकास युटिलाइजेसन तथा क्याटल फिड प्लान्टका नाममा पशु दाना उत्पादन गर्न सरकारले पहिलो पटक उद्योग व्यवस्थापन गरेको थियो दुई सालदेखि उद्योग पशुहार उत्पादन विकास समितिको नाममा सञ्चालन भइरहेको थियो घण्टाको दुई मेट्रिक टन दाना उत्पादन क्षमता भएको उद्योगबाट पछिल्लो समय दैनिक झण्डै अस्सी मेट्रिक टन मात्र उत्पादन हुने गरेको प्रबन्धक वेदबहादुर केसीले जानकारी दिनुभयो भौतिक संरचना झिँडा बन्दै गएको र उद्योगमा भएका मेसिन चल्नै नसक्ने भएपछि कृषि विकास मन्त्रालयले यसै हप्ता उद्योग विघटनका लागि मन्त्री परिषदमा सिफारिस गरेको थियो बैठकले यी महिनादेखि संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्दग्रस्त सिरियामा नेपाली सेनाको एउटा डफा सेप्टेम्बरमा नेपाली सेनाको एउटा गुल्म निर्णय गरेको छ त्यस्तै बैठकले डाक्टर सुधासेन मललाई वीरेन्द्र सैनिक अस्पताल छाउनेको प्राविधिकका बढुवा गरेको छ भने सैनिक हवाई महानिर्देशालयको मर्मद तथा सम्भार सेवाको प्राविधिकमा महासेनानी दीपक प्रसाद बासुलाको बढुवा भएको छ त्यस्तै श्रम अदालतको न्यायाधीशमा धीरबहादुर चन्द नियुक्त हुनुभएको छ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 दल्ला दल संबंधी एंतथ विधि को शासन पूर्ण रूप में पालना करने प्रतिबद्धता जमाने स्वच्छ छवी भाई विगत पदशक्ति र सुविधाको दुरूपयोग नगरेका सम्पत्ति विवरण पेश गरेका व्यक्तिलाई मात्र उम्मेद्वार चयन गर्न ट्रान्सपरेन्सी इन्टरनेसनलले सुझाव दिएको हो त्यस्तै चुनाव भन्दा दुई हप्ता अघि राजनैतिक दलले चुनावी कोषबारे विवरण पेश गर्नुपर्ने चुनाव सकेको पैंतिस दिनभित्र सबै दललाई उम्मेद्वारले खर्चको छुट्टा विवरण पेश गर्नुपर्ने र नगरे अर्को चुनावमा उम्मेद्वार बन्न नपाउने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ त्यस्तै सुझावमा सरकारले चुनावको लागि प्राप्त भएका वैदेशिक सहायता समेतको एकीकृत खर्च विवरण सा सार्वजनिक गर्नुपर्ने चुनाव भएको पैंतालिस दिनभित्र हरेक निर्वाचन क्षेत्रको रकमगत खर्च विवरण जिल्ला विकास र जिल्ला प्रशासन कार्यालयको सूचना पार्टीमा टास गर्नुपर्ने लगाएका छन् चितौनको शारदा नगर गाविसलाई आज नेपालकै चौथो पूर्ण साक्षर गाविस घोषणा गरिएको छ निरक्षर रहेका तेह्र मध्ये एक, एक जनालाई साक्षर बनाएपछि गाविसलाई आज पूर्ण साक्षर घोषणा गरिएको हो करिब अन्ठानब्बे प्रतिशत मानिस साक्षर भएपछि पूर्ण साक्षर घोषणा गरिएको र दुई प्रतिशत भने अशक्त वृद्ध भएकाले उनीहरूको गणना नहुने गाविसले जनाएको छ भर्खरै साक्षर हुनुभएकी एकात्तर वर्ष सीता गैरीले बोर्डमा आफ्नो नाम लेखेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो यसअघि चितुनको फुलबारी गाविसलाई नेपालकै पहिलो गीतानगरलाई नेपालकै दोस्रो र शिवनगर गाविसलाई नेपालको तेस्रो पुनः साक्षर गाविस घोषणा गरिसकिएको छ भारतको मध्य प्रदेश सरकारले धर्म परिवर्तन गर्ने र गराउनेलाई कडा कानुनी कार्यवाहीको व्यवस्था सहितको कानुनको का विधेयक पारित गरेको छ मध्य संविधानबाट पारित संशोधित विधेयक अनुसार जबरजस्ती धर्म परिवर्तनको लागि जरिवाना रकम दस गुणासम्म र जेल सजाए एक वर्षबाट बढाएर चार वर्ष पुर्याइएको छ यसबाहेक धर्म परिवर्तन गराउनुभन्दा अगाडि जिल्ला न्यायाधीशको अनुमति लिनु पनि अनिवार्य गरिएको छ प्रलोभनमा यहाँ जबरजस्ती धर्म परिवर्तन गराउनेलाई तीन वर्षको जेल पचास लाख रुपयाना एक नई धर्म परिवर्तन गदन या कर एक, एक हजार रुपया जरिवाना कर दुई हजार छमा धर्म परिवर्तन विरोधी विधेयक में संशोधन करे राष्ट्रपति को स्वीकृति न पाए पी एकेन्की समुदाय को धार्मिक स्वतंत्र ता हनन कर खोजे अल्पसंख्यक समुदाय माथि दमन करोजि भनून में संशोधन को विरोध कर र त्रिकोणात्मक क्रिकेटको उपाधिको लागि भारत र श्रीलङ्का भिड्दैछन् खेल नेपाली समयअनुसार बेलुका सभा बजे टिनी डाँटको क्विन्स पार्क ओभल मैदानमा हुनेछ चालु प्रतियोगिताको लेग चरणमा श्रीलङ्का विरुद्धको दुवै खेल भारतले जितेको थियो अन्तिम खेलमा श्रीलङ्कालाई एकासी रनले पराजित गरेको भारत उच्च मनोबलको साथ मैदान ओर्लिने तयारीमा छ भने श्रीलङ्का पनि पछिल्लो हार भुलेर उपाधि कब्जा गर्ने प्रयासमा रहनेछ दुई एसियाली टिमको उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ समान नौ नौ अङ्क भए पनि आयोजक वेस्ट इण्डिज रनडेडको आधारमा पछि पर्दै श्रृंखलाबाट बाहिरिएको थियो खबर नमस्कार